अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम अर्पण बहस नमस्कार कार्यक्रम अर्पण बसमा स्वागत छ प्राविधिक साथी रिजनसँगै म ध्रुवराज अर्पण बहस हरेक हप्ताको बुधबार बिहान आठ बजेको ट्राफिक खबर पश्चात आउने गर्छ र आज पनि हामी उपस्थित भइसकेका छौँ समसामयिक विषय वस्तुमा रहेर कुराकानीका लागि र आज हामी कुराकानी गर्दैछौँ मतदाता नावले दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा यति बेला लागेको छ गाउँ गाउँबाट यति सदरमुकाम भाइरहेका छन् र महिलाको पुरुषको तुलनामा महिला अलि बढीले चाहिँ मतदाताको लागि नाम लेखाएका छन् आज हामी यो विषयमा कुराकानी गर्दैछौँ निर्वाचन कार्यालयले यही असार मसान्तसम्म समय राखेको छ त्यसैले गर्दा पनि अहिले निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा कार्या भिड लागेको छ हामी यो विषयमा कुराकानी गर्दैछौँ अवस्था कस्तो रहेको छ यो उत्साहलाई निर्वाचन कार्यालयले कसरी लिएको छ हामी यो विषयमा कुराकानी गर्दैछौँ निर्वाचन अधिकृत हरि ढकालसँग हामी कुराकानी गर्ने तर्खरमा रहेका छौँ र सोमबार मात्र चार सय फोटो खिचाएका छन् मतदाता नामावलीका लागि त्यसै जेठ मसन्तसम्म दुई हजार दुई सय सत्रजनाले नाम दर्ता गराएका छन् जसमध्ये पुरुषको संख्या एक लाख सत्ताइस हजार तिन सय उन्नाइस र महिलाको संख्या एक लाख उनान्चालिस हजार दुई सय अन्ठानब्बे जना रहेका छन् चितवनका विभिन्न ग्रामीण क्षेत्रबाट मतदाता नावरीका लागि फोटो खिचाउनका लागि प्रशासन कार्यालय सदरमुकाममा यति बेला बढिराखेको छ हामी यो विषयमा कुराकानी गर्दैछौँ जिल्ला निर्वाचन अधिकृत हरि ढकालसँग हरि सरलाई स्वागत छ कार्यक्रम रेडियो जुन यो मतदाता नावलीका लागि दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा यस सम्बन्धी हामीलाई रेडियो मार्फत थप जानकारी दिनुहोस् नामको लागि काम हामी दर्ता गर्छौँ जुन यो दैनिक बढिराखेको छ भने भिड बढी बढिराखेको छ भनेको छ किन यसरी या यहाँले यसरी शिविर पनि सञ्चालन गर्नुभएको थियो र पनि अहिले यस्तो भिड लागेको छ हजुर कार्यक्रम सञ्जाल क्रममा हामी अब गाउँसम्म गयौँ घुम्की सेवाकोमा सहभागी भएर गयौँ होइन एकीकृत सेवामा गयौँ अनि तपाईँको नारीता टोलीसँग नि हामीहरू गयौँ यति हुँदा हुँदा पनि विभिन्न कारणले आफ्नो जतिखेर हामी गाउँमा गयौँ गथ्यौँ भन्दा त्यतिखेर गाउँबाट बाहिर रहनुभएकाहरू त्यतिखेर अब नारी बनाइसकहरू काम विषयले बाहिर जानुभएको बाँकी हुनुहुन्थ्यो अहिले चाहिँ अब उहाँहरू लास्ट चरण आफ्नो व्यस्त कामका बावजुद पनि आइरहनु भएको छ अब यो जोन अब यसले यो यो यह उत्साह देख इसी संख्या चेतना बढ़े संकेत जन अब वृद्ध नाम दर्ता करा वृद्ध भत्ता को दर्ताको लागि चाहिँ नागरिकता बुवा आमाहरू पनि अहिले पनि नागरिकता बन्नबाट बाँकी हुनुहुन्थ्यो होइन त्यो अब अहिले चाहिँ निर्वाचन आयोगले नाम सङ्कलनको लागि नागरिकता अनिवार्य गरिसकेपछि यो पनि नागरिकता भोटर लिस्टमा पनि नाम पनि हुने र त्यो त्यतिखेर नागरिकता बनिसकेपछि भोलि तै पनि अब यो नागरिकै बनाउने क्रममा कतिपयले पनि पाउनु भएको छैन यो अवस्था छैन निर्वाचन अधिकृतको नाताले चाहिँ अब किन त्यस्ता व्यक्तिहरू नागरिकताबाट वञ्चित छन् अब मतदानको लागि पनि उनीहरू वञ्चित हुने अवस्था कतिपय ठाउँमा छ नि त्यो अवस्था अझै कोही कोही ठाउँमा होला तर हामीले गर्दाखेरि चाहिँ तपाईँको नायुदा टोली हाम्रो प्रत्येक गाविसमा पुगेको अवस्था थियो हामी <खेँगी> पछि तपाईँको छत्तिसवटा गाविसमा छत्तिसै गाविसम्म नायरता टोलीहरू गएर नायता बाँडेको अवस्था छ <खेँगी> अहिले <खेँगी> चाहिँ त्यसैले अब चाहि त्यो अवस्था नरहला नछन भन्न त्यति साह्रो छैन होला अब <खेँगी> त्यस्ता गुनासाहरू यहाँले चाहिँ सुन्नु छैन हामीबाट नागरिकता पाइएन भने चाहिँ आउँदैन त्यो प्रशासनमा त्यस्ता गुनासर आउला है हामीबाट चाहिँ अब नागरिकता बनिसकेको मान्छेहरू यताउता आउनुहुन्छ तर नागरिकता टोली प्रत्येक गाविसमा गइसकेको अवस्थामा त्यो अवस्था त्यति साह्रो छैन जस्तो लाग्छ अब यो जुन यो भिड रहेको छ यो उसलाई अब सङ्ख्या बढिराखेको छ यहाँले चाहिँ अब यो कति कठिन होला नि त काम गर्नको लागि यसमा चाहिँ कसरी यो व्यवस्थापन मिलाइरहनु भएको छ यहाँले होइन हामी अब दैनिक रूपमा अघि पहिला पहिला हामीले कार्यालयमा एउटा कम्प्युटर प्रशासन कार्यालयमा एउटा कम्प्युटर राखेर दर्ता काम गर्दै आएका थियौँ त्यसपछि बिस्तार बिस्तारै चाप गरिदिइरहेको छ हामीले एउटा दुइटा एउटा दुईवटा गर्दा गर्दै अहिले कार्यालय भवनमै हामीले पाँचवटा कम्प्युटरहरू युज गर्छन् र आइदिनु भयो अझै पनि सङ्ख्या बढिदिनु भयो भने हामी जति पनि कम्प्युटर राखेर काम गर्छौँ त्यो हाम्रो दायित्व नि हो हामी त्यो गर्छौँ त्यसैले हामी त्यो यताउता मार्क्स बढेको चाहिँ हामीलाई नराम्रो छ होइन तपाईँको काम गर्दा नागरिकता पाँच बजेसम्म बनेको हुन्छ होइन पाँच बजेको नागरिकताबाट मान्छे भिडा हुनुहुन्छ अनि हामी पाँच बजे आइसकेको मान्छेलाई आज भएन तपाईँ भोलि आउनुहोस् भन्न सक्दैनौँ हाम्रो कम्प्युटरमा लाइट पुगिन्छ कार्यालय आइसक्नु भएको मान्छेले गरेको छैन आज सिङ्गो भनेको अवस्था छैन जुन अब यो किशोर किशोरीहरूको संख्या पनि बढी छ भनिएको छ नि हजुर हजुर यो किशोर किशोरीको संख्यामा उल्लेख वृद्धि हुनु यो नाम दर्ताको लागि यस्तो अब अहिले भर्खरको भाइ बहिनीहरू एसएलसी दिएर बस्नुपर्छ होइन एसएलसी दिइसकेपछि उहाँहरूलाई नारी खाँचो त पर्छ त्यो उहाँले त्यो पाटोबाट आउनुभयो यो नारी बने पनि एसएलसी दिइसकेपछि भाइ बहिनी नारी पनि यता नाम सङ्कलन पनि गरे त्यो भएकोले हाम्रो यो असार मसन्तसम्म रहनेछ यो दर्ता गर्ने समय हजुर असार मसन्तमा अन्त्यमा निर्वाचन अधिकृतको नाताले अब कतिपय पनि छुटेका होला जिल्लामा जिल्ला निर्वाचन कार्यालयको अनुरोध के रहन्छ अन्त्यमा अझै पनि जति छुट्नु भएको छ उहाँहरू आफ्नो मताधिकारलाई सुरक्षित गर्नको लागि नाम दर्ता गर्न आइदिनु होला हामी चाहिँ अब के पनि भन्छौँ भने चितवनमा विभिन्न त्यसै व्यवसाय गराउनु भएको अरू जिल्लाका नागरिकहरू हुनुहुन्छ भने उहाँहरूको ठाउँमा जाने गरेर हामी बिजिल्लाको पनि हामी चर्चा गरिरहेका त्यसैले चितवन म चितवनको होइन मेरो ठाउँमा जान सकिनँ भनेर नबसिदिनु होला आउनु होला हिम हामी सबै अ ता यो पठाउनु उहाँले मतदानमा चाहिँ सहभागिता जनाउन पाउनेछन् होइन आफ्नो हुन्छ हरि सर हामीलाई यो समय दिनुभयो यहाँलाई धन्यवाद दिन चाहन्छु हजुर धन्यवाद हुन्थ्यो जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालसँग हामीले कुराकानी गर्यौँ निर्वाचन कार्यालयमा यति बेला मतदाता नावलीका लागि नाम दर्ता गराउनेहरूको सङ्ख्यामा भिड लागेको छ र विशेष त किशोर किशोरीको सङ्ख्यामा वृद्धि भएको छ परीक्षा दिएर बसेकाहरू यति धमाधम नाम दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय पुगेका छन् र यही असार मसादासम्म नाम दर्ताका लागि अन्तिम समय भएका कारणले पनि यति बेला जिल्ला निर्वाचन कार्यालय र नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयमा भिड लागेको छ र विभिन्न चितवनका विभिन्न क्षेत्र ग्रामीण क्षेत्रहरूबाट पहाडी गाविसहरूबाट पनि यति धमाधम निर्वाचन कार्यालयमा मतदान मतदाता नाबदली का लगी नाम दर्ता अवस्था रहें हमी के विश्राम लिने ते पच्ची हमी अर्क विषय वस्तु का साथ में फेन उपस्थित होने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 नवप्रति भएको गायन कलाको सम्मान गर्दै चितवन चलचित्र कलाकार सङ्घ प्रस्तुत गर्दछ चितवन आइडल दुई हजार सत्तरीमा तपाईँकै ठाउँ टाढी नारायण गढ टनौली बजार र नवल परासीको काव सोतीमा अडिसनको लागि हामी छिट्टै उपाधि विजेताले प्राप्त गर्नुहुनेछ नगद रूप पचास हजार गाउने अवसर साथमा अन्य थुप्रै आकर्षक पुरस्कार पनि फरम शुल्क दुई सय मात्र पार पाइने स्थान श्रमृति सङ्गीत पाठशाला नारायण स्मार्ट एजुकेसन स्टोर भण्डारा हाम्रो स्टेसनरी रामपुर बजार प्रितम इन्टरप्राइजेस चनौली बजार मनोकामना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 बालरोग विशेषज्ञ डाक्टर आउने सूचना चितुवन केही खाति प्राप्त बालरोग विशेष डाक्टर रबिन बानियाद्वारा ये टाढी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाढी शनिबार दिउँसो चार बजे बाल बालिका एवं नवजात शिशुहरूको स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाढी बजार मेन रोड सम्पर्क शून्य छेपन्न पाँच एम्बुलेन्स सेवा मोबाइल नम्बर अन्ठानब्बे पचपन्न चौसठी दुई सुन नाम दर्ता सकने मतदाता नावली नाम, नाम दर्ता जिल्ला निर्वाचन कार्यालय चितवन को सूचना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 जिल्ला निर्वाचन कार्य चितवन सब में हार्दिक अनुरोध करद कतई तब नाम दर्ता छूट तक फोटो सहित मतदाता नावली नाम दर्ता अंतिम मीति दुई हजार आषाढ़ मशांत रहेको पिसा एक्सिस साइबरको अत्यन्त जरुरी सूचना हाम्रो साइबर, साइबर पहिलाको स्थानबाट नयाँ व्यवस्थापनको साथेट फर्माको आडेमा सरेको हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ सम्पर्क पिसा एक्सिस साइबर प्रोप्राइटर सुदीप पाण्डे फोन शून्य छपन्न पाँच मोबाइल नम्बर अन्ठानब्बे हार्दिक निमन्त्रणा हाम्रा प्यारा छोरा सागर प्राजुली विक्रमको असामयिक निधनमा सागर जानुहुने छछिमेक इष्टमित्र बन्धु बान्धव एवं हामी प्रति सहानुभूति प्रकट गर्नुहुने सम्पूर्णमा हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै यही असार छब्बिस गते पर्ने दिन तेह्रौँ दिनको पुण्यतिथिमा गहुँत ग्रहणका लागि आफ्नो निवास रत्नगर आठ पौसनीमा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ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 स्वास्थ्यतर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सका साथै अठार महिने अनमी पन्ध्र महिने सिएमए ल्याब असिस्टेन्ट भेटनरी नापी अर्थात अमिन विषयमा समेत भर्ना आवेदन खुला गरिएको छ यथाशीघ्र प्रवेश परीक्षा आवेदन फारम भर्ना सूचित गरिन्छ साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन गरिएको समेत जानकारी गराइन्छ फारम भर्ने अन्तिम मिति दुई हजार सत्तरी श्रावण चार प्रवेश परीक्षा टिएसएलसी तहको लागि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 थप जानकारीका का लागी, नेपाल पॉलिटेक्निक इंस्टिच्यूट भरतपुर चितवन फोन शून्य छप्पन्न पांच चौबीस एक सौ पांच चौबीस नौ सौ छियासी पाँच बहत्तर चार सौ सत्रह नोटिस बोर्ड नंबर सोलह अठारह शून्ना पाँच पैंसठी चौबीस मोबाइल नंबर अंठानब्बे प्राविधिक साथ शिक्षा आज आवश्यकता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 शून्य छपन्न पाँच तिरासी चार सय एघार मोबाइल नम्बर अन्ठानब्बे चार छपन्न एकसठी दुई सय बाह्र र अन्ठानब्बे चार पचास छैसठी पाँच सय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 चालिसजना गरिब असहाय विद्यार्थीहरूलाई फ्री स्कलरसिप रहेको र मास कम्युनिकेसनमा आफ्नै प्रयोगशाला भएको पनि सहर जानकारी गराउँदछौ <laughs> थप जानकारीको लागि क्रिस्टल कलेज रत्नगर आठ सिताउन फोर शून्य छपन्न पाँच मोबाइल अन्ठानब्बे पाँच श्रेयाले बैङ्क सम्बन्धी सम्पूर्ण कुरा सिकाइने रहेछ त्यसैले उसलाई नाम निकाल्न सजिलो भएको रे ए त्यसो भए त हामी पनि जाउँ न त मन कम्प्युटर एन्ड एजुकेसन सेन्टरमा अनि अर्को कुरा सुन तिम्रो भाइलाई पनि ट्युसन पढाउनको लागि र मेरो बहिनीलाई पनि कम्प्युटर सिक्न त्यहीँ पठाउन क्षा शांत एवं उपयुक्त प्रयोगशाला में सीकाइने दक्ष तथा अनुभवी संचार कर्मी द्वारा रेडियो टेलीजन उदघोषण तथा प्रावधिक एवं पत्रकारिता तालीम दीने संपूर्ण तालीम को आफ्नै व्यवस्थित प्रयोगशाला मार्फत प्रशिक्षण दिइने साथै अन्य तालिमहरू मोबाइल ट्रेनिङ इङ्लिस जापानिज तथा कोरियन भाषाका कक्षाहरू अनलाइन जब ट्रेनिङ व्यक्तित्व विकास तालिम साथमा सिक्युरिटी ट्रेनिङ सम्पर्क मोडर्न कम्प्युटर एन्ड एजुकेसन सेन्टर रत्नगर एक नगरपालिकाको गेटसँगै फोन शून्य छपन्न पाँच मोबाइल अन्ठानब्बे र अन्ठानब्बे मनोरञ्जनका लागि अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम अर्पण बहस फेरि पनि स्वागत छ स्वा कार्यक्रम अर्पण बहसमा अर्पण बहसको अबको बाँकी समय भने नेपाल पोल्ली टेक्निकल इन्स्टिट्युटका विषयमा हामी कुराकानी गर्दैछौँ प्राविधिक शिक्षाका लागि इन्स्टिच्युटमा विद्यार्थीको आकर्षण बढिराखेको अवस्थामा यसलाई कसरी बुझ्ने हामी यो विषयमा कुराकानी गर्दैछौँ र त्यहाँको अवस्था कस्तो रहेको छ भनौँ त्यहाँ विद्यार्थीको आकर्षण कस्तो रहेको छ यो विषयमा हामी गर कुराकानी गर्दैछौँ कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल पोलिटेक्निकल इन्स्टिच्युटका प्रशासकीय अधिकृत भरत गिरीसँग हामी कुराकानी गर्दैछौँ इस इन्स्टिच्युटका विषयमा रहेर हामीले विज्ञापन अगाडि कुराकानी गरेका थियौँ जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालसँग र जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेको सङ्ख्यामा वृद्धि भएको छ त्यसै मतदाता नावलीका लागि नाम लेखाउने नाम दर्ता गराउनेको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भइराखेको छ र जिल्ला बाहिर गएकाहरूले यति बेला सदरमुकाम पुगेर मतदाता नावालिका लागि नाम दर्ता गराएका छन् हामी अबको क्रममा भने कुरा कुराकानी गर्दैछौँ नेपाल पोली टेक्निकल इन्स्टिच्युटका प्रशासकीय अधिकृत जुन रहेको छ भरतपुर ओह्रालोमा भरत गिरीसँग हामी कुराकानी गर्दैछौँ प्रशासकीय अधिकारीृतसँग यसका विषयमा केन्द्रित रहेर हामी कुराकानी गर्दैछौँ भरोसालाई स्वागत छ कार्यक्रम अर्पण बहसमा हामी कुराकानी गर्दैछौँ नेपाल पोली टेक्निकल प्रशासकीय अधिकृत भरत गिरीसँग भरसरलाई स्वागत छ स्वाग कार्यक्रम अर्पण बसमा र हामी कुराकानीको प्रयासमा रहेका छौँ नेपाल पोलिटेक्निकल इन्स्टिच्युट कस्तो इन्स्टिच्युट हो र यसमा विद्यार्थीको आकर्षण पढाइ के के क्षेत्रमा कु कुन क्षेत्रमा पढाइ हुन्छन् र यसमा विद्यार्थीको आकर्षण कस्तो रहेको छ यो विषयमा हामी कुराकानी गर्दैछौँ हामीसँग सम्पर्कमा यति बेला भरत गिरी हुनुहुन्छ इन्स्टिच्युटका प्रशासकीय अधिकारीसँग हामी कुराकानी गर्ने प्रयासमा रहेका छौँ भरत सरलाई स्वागत कार्यक्रम का अर्पण बहसमा धन्यवाद हजुर पोलिटेक्निक इन्स्टिट्युटबाट प्रशासकीय भरत गिरीको रेडियो अर्पणलाई यो कार्यक्रममा सहभागीको लागि यो समय दिनुभएकोमा जुन अब यो तपाईँकै मुखबाट सुनम नेपाल पोलिटेक्निकल इन्स्टिच्युट कस्तो शिक्षालय हो कतिपयले नबुझेको अवस्था पनि होला यहाँका भाषामा सरल भाषामा थप जानकारी गराइदिनुहोस् नेपाल पोलिटेक्निक इन्स्टिच्युट एउटा नेपालकै सिटिभिटीबाट मान्यता प्राप्त र पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त विगत अठार वर्षदेखि सञ्चालनमा रहेको एउटा प्राविधिक शिक्षालयको उत्कृष्ट गन्तव्यको रूपमा भन्न गन्तव्य भन्न रुचाउँछौँ हामी यस कलेजलाई र विशेष गरी यस कलेजमा हामी अठार देखि प्राविधिक शिक्षाहरू पढाउँदैछौँ र यसमा हामीसँग लगभग बाइसवटा जति फ्याकल्टीहरूमा पढाइ हुन्छ विशेष गरी यो शैक्षिक सत्रमा हामीले यो सिटीभिटीका कार्यक्रमहरूको भर्ना खोलेको कुराहरू भएको कुरा गर्दा हामी यो कुरालाई नै बढी जोड दिन चाहन्छौँ र एउटा चाहिँ विशेष गरेर यो खास गरी सबैले चिन्नुपर्दा यो प्राविधिक शिक्षालय हो र सिटीभिटीबाट मान्यता प्राप्त र पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त विगत अठार वर्षदेखि दुई हजार बान्न सालदेखि सञ्चालित एउटा प्राविधिक शैक्षिक संस्था भयो जुन कस्तो रहेको छ जस्तो प्राविधिक शिक्षा भन्ने बित्तिकै मानिस एउटा प्रोफेसनल हुन चाहन्छ र जसुकै मानिसले पनि जेनरल एजुकेसन हुँदाखेरि चाहिँ अलिकति बेरोजगारीको समस्या हुने भन्ने कुराहरूको सोचाइ छ र एउटा यो प्राविधिक शिक्षाबाट चाहिँ पुनः रोजगारी हुन्छ भनेर जसरी मान्छेहरूले महसुस गर्छन् र त्यो कुरा चाहिँ अहिलेसम्म पुरा भएको स्थिति हो र मानिसहरू जति विद्यार्थीहरू आउनुहुन्छ र हाम्रो कलेजबाट जति पास आउट हुनुहुन्छ अहिलेसम्म चाहिँ त्यो विद्यार्थीहरू खाली बस्नुपर्ने र विद्यार्थी जसले चाहिँ अलिकति आफूमा त्यो इन्ट्रेस्ट छ र त्यो विषयवस्तुलाई बढी गम्भीरपूर्वक सोचेको हुन्छ त्यस्तो विद्यार्थीहरू चाहिँ खाली भएको कुराहरू चाहिँ हामीले पाएका छैनौँ र जुन विद्यार्थीहरू छ मलाई यस्तो चाहियो भएन र मलाई ठाउँमा सिफारिस गरिदिनु भन्दाखेरि हामीले जुन ठाउँमा सिफारिस गर्छौँ त्यहाँ चाहिँ विद्यार्थीहरूले राम्रोसँग काम गरिरहेको सक्छौँ जस्तो सिभिल ओभरसियर पढ्नेहरू विद्यार्थीहरू हुनुहुन्छ उहाँले चाहिँ एउटा यो निर्माण क्षेत्र सम्बन्धी कार्यहरूमा सहभागी हुनुहुन्छ र अर्को इलेक्ट्रिकल पढ्नेहरू विद्युत प्राधिकरणहरूसँग अनि एउटा घर सामान्य घर वायरिङदेखि लिएर एउटा बिल्डिङको वायरिङ अनि विभिन्न ठुल्ठुलो का पनि वायरिङ गर्नको निम्ति र विद्युतीय काम गर्नको लागि सक्षम छन् भने त्यसरी इलेक्ट्रोनिक्स पढ्ने विद्यार्थीहरू चाहिँ त्यसै विशेष गरेर अहिले हाम्रो विद्यार्थीहरू चाहिँ हस्पिटल लाइनमा बढी बायोमेडिकल लाइनमा अहिले बढी चासो दिएको कारणले विभिन्न हस्पिटलहरूमा एउटा बायोमेडिकल बायो बायो टेक्निसियनको रूपमा चाहिँ हाम्रा विद्यार्थीहरू कार्यरत छन् त्यसै गरी कम्प्युटर पढ्नेहरू पनि जस्तो कम्युनिकेसन सम्बन्धी कुराहरू रेडियोहरूमा एफएमहरूमा अनि यहाँ र टेलिभिजनहरूमा अनि सफ्टवेयर निर्माणमा अनि यो नेटवर्किङका कुराहरू र हार्डवेयर मेन्टेने मेंटेन, रिपेयर मेन्टेनेन्सका कुराहरू चाहिँ विद्यार्थी बढिरहेको पाइन्छ त्यसै गरी एग्रिकल्चर पढ्ने विद्यार्थीहरू पनि यहाँ एउटा प्राविधिक शिक्षा भएको कारणले एउटा उन्नत कृषि कार्यक्रमहरू सञ्चालन गर्न एउटा उन्नत किसिमको कृषि प्रणालीलाई अवलम्बन गराउनको निम्ति विभिन्न प्रोजेक्टहरू मार्फत चाहिँ उनीहरू छन् भने त्यसै स्टाफ नर्सहरूको पनि सबै चाहिँ हाम्रो आफ्नै चाहिँ तिन सयको हस्पिटल छ र हस्पिटलमा पनि बढी खपतहरू भइरहेको छ र त्यसै गरी ल्याब टेक्निसियन याचिका क्लासहरू पनि हामीसँग छन् र जुन जुन चाहिँ हाम्रै प्रिमिसेसभित्र नै खपत छन् र कति कुराहरू चाहिँ हाम्रै वरिपरि अनि उनीहरूको आफ्नो जुन जिल्लाहरूबाट उनीहरू यहाँ पढ्न आए त्यो ठाउँमा नै उनीहरू चाहिँ अहिले रोजगारमूलक भएको चाहिँ हामीले पाएका छौँ यहाँले रोजगारमूलक शिक्षा दिइराख्नु भएको छ आफै चाहिँ कतिको सक्षम को छ जस्तो लाग्छ यो इन्स्टिच्युट कतिको सक्षम बन्यो अहिलेसम्मको यो अवस्थामा जस्तो विगतका रिजल्टहरूलाई हेर्दाखेरि विद्यार्थीहरूको अलिकति चार्मिङ पनि बढिरहेको छ र हामीसँग लगभग सिक्सटीदेखि एटी स्टुडेन्टहरू चाहिँ पास भइरहेको रेकर्डहरू छ हाम्रो रेकर्डले अनुसार भन्दाखेरि चाहिँ र उनीहरू चाहिँ अलिकति ठाउँहरूमा गएर जो अलिकति आपो ट्क में मेरे लिए पढ़े भद्यां खाली नार उल बा भांदा पोलिटेक्निकमा चाहिँ प्राविधिक शिक्षा चाहिँ हाम्रो जस्तो स्टाफ नर्सको कुरालाई हेर्ने हो भने नेपालकै सबैभन्दा बढी सस्तोमा पढाउने र गुणस्तरीय शिक्षाको रूपमा चाहिँ आउँछ जस्तो हाम्रो यहाँ धेरै नर्सिङको क्लासहरू चल्छ तर धेरै फर्महरू हामीसँग पर्छ त्यसै सिभिल त लगभग नेपालकै सबैभन्दा बढी कम्पिटिसन हुने ठाउँ हो सिभिल लोभर्सियर यहाँ र अन्य कुराहरूमा पनि उनीहरू चाहिँ यो ठाउँमा अलिकति हाम्रो भौतिक संरचनाहरू अनि प्रयोगशालाका कुराहरू ल्याबहरूका कुराहरू ती सामानहरू अनि अब टिचरहरूको कुराहरूलाई हेर्दा चाहिँ हामी सबै मान्छेहरूले चाहिँ जो टेक्निक चाहिँ एउटा प्राविधिक शिक्षा चाहिँ सोच्न पऱ्यो भने विकल्पको रूपमा चाहिँ पहिलो चाहिँ अल्टरनेटिभ भनेर चाहिँ प्राविधिक शिक्षाको लागि चाहिँ सरकारीमा नाम निकाल्न नसक्नेहरू ना जस्तो जस्तै सिटिभिटीका आङ्गिक क्याम्पस सायद बाहिर सोध्न चाहिँ पहिलो प्रायोरिटी चाहिँ हाम्रो कलेजलाई दिएको भएर हामी चाहिँ अलिकति सक्षम छौँ कि बाहिर मान्छेहरूको हेर्दा हामी असल तरिकाबाट अगाडि बढिरहेका छौँ र एउटा रोजगारमूलक शिक्षालाई चाहिँ अझै मानिसहरूको सबै मानिसहरूलाई त्यस किसिमको उत्कृष्ट चाहिँ ज्ञान दिन हामी सक्षम छौँ जस्तो हामीलाई लाग्छ अब यसरी यसरी भनिरहदा यहाँले प्राविधिक शिक्षातर्फ नै विद्यार्थीहरूको ल आगामी यी पिँढीहरूको चाहिँ आकर्षण बढ्नुमा चाहिँ यहाँले के देख्नु भएको छ बुदागत रूपमा भन्दाखेरि जस्तो प्राविधिक शिक्षाहरूमाथि बढ्नुको कारणले जस्तो मान्छेहरू अहिले के छ भने जुनसुकै कार्यालयहरूमा पनि तपाईँ जानुभयो भने पहिला काम हुन्छ अनि त्यसपछि बल्ल सर्टिफिकेट हेर्ने कुरा चाहिँ प्राविधिक शिक्षाले खोज्छ जस्तो जेनरल एजुकेसनहरूको चाहिँ सर्टिफिकेट हेरेर दिने अनि एक महिनालाई ट्रायल दिने अनि एक वर्षपछि भएन फेरि अर्को चाहिँ स्टाफ चाहिँ हायरिङ गर्नुपर्ने कुराहरू आउने हुन्छ तर प्राविधिक शिक्षामा त्यस्तो हुँदै हुँदैन किनकि जब मान्छेलाई टेस्ट नै उसको प्राविधिक कुराहरू र त्यो काम दिइन्छ उसलाई सामान्य एउटा यो कम्प्युटर ओभर सेयर परेकोलाई सामान्य चाहिँ एउटा व्यस्त पब्लिसिङको काम दिने अनि त्यो गर्न सक्यो भने उसको स्किल त्यहीँनिर टेस्ट हुने अनि एउटा सफ्टवेयरमा आएको प्रब्लम उसले उतिन फेरि सल्भ गर्न सक्ने अनि जो जस्तो कम्प्युटर बिग्रिहाल्यो भने त्यसको डायग्नोसिस आफैले गर्न सक्ने भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूले चाहिँ जो त्यो आफ्नो काम आफै हुँदाखेरि चाहिँ त्यो मार्केटमा चाहिँ जसले काम गर्छ त्यसलाई मात्रै लिने चाहिँ हाम्रो पनि बिस्तारै चलन नेपालमा बसिसकेको छ पहिला पहिला सर्टिफिकेटलाई हेर्ने हुन्थ्यो हु। <laughs> र मान्छेहरूको कुराहरू हुन्थ्यो तर अहिले के छ भने जसले काम गर्छ त्यो असल मान्छे हुन्छ सक्षम तुलिन्छ र त्यसको सर्टिफिकेटको पनि कलर हुन्छ जो सर्टिफिकेट छ काम छैन भने त्यसको कलर नहुने कारणले गर्दा पनि एउटा एउटा स्किल चाहिँ बेस्ड म्यान म्यान ने हमें प्रकट करने असल हो राम्रो हो भनेर हामी चाहिँ केही उदाहरणहरूले पढेर गएका सिकेर गएकाहरू स्टाफ नर्समा पास गरेकोले हाम्रै हस्पिटलमा अहिले काम गरिरहेको छ जस्तो अन्त अन्त कलेजहरूबाट आयो भने बाहिर जस्तो आफ्नै हस्पिटलहरू छैन त्यसोहरूले चाहिँ छ महिना इन्टर्नसिप गरेर पनि जागिर नपाउने सम्भावना छ त्यही भएर सिभिल पढ्ने विद्यार्थी लाई अहिले हाम्रो जस्तो लमजुङमा बनेको त्यो पुलमा हाम्रो विद्यार्थीहरू छन् अहिले पश्चिमतिर जाने हो भने हरेक चाहिँ यो प्रोजेक्टहरूमा हाम्रै ओभरसेयरहरू चाहिँ त्यहाँ काम गरिरहेको पाउँछौँ हामी तपाईँहरूले पनि बुझ्न सक्नुहुन्छ जस्तो अब हाम्रो रामपुर क्याम्पसबाट प्रडक्ट जस्तो भन्दा हाम्रो यहाँबाट गरेका कुराहरू चाहिँ उनीहरू विद्यार्थीहरूले चाहिँ कृषि फार्महरूमा तीहरू चाहिँ विदेशी प्रोजेक्टहरूमा चाहिँ कृषि सम्बन्धी कुराहरूमा हाम्रो विद्यार्थीहरू बढी चाहिँ त्यहाँ आ, रोजगार भएको हामी पाउँछौँ त्यसै गरी इलेक्ट्रिकलहरू गर्दा जस्तो सरकारीहरूमा लोकसेवाहरूमा पनि विद्यार्थी केही विद्यार्थीहरूले नाम निकाल्न सफल छन् अनि नयाँ नयाँ खुलेको हाइड्रो पावरहरूमा पनि जस्तो टेक्निसियनको रूपमा अपरेटरको रूपमा पनि विद्यार्थीहरू कार्यरत छन् जस्तै इलेक्ट्रोनिक्स पढेको हाम्रो सिजीमा जानुभयो भने त्यहाँ हाम्रै स्टुडेन्टहरू चाहिँ त्यहाँ काम गरिरहेका छन् त्यही कारणले गर्दाखेरि चाहिँ हाम्रो विद्यार्थीहरूको गुदागत रूपमा भन्दा जुनसुकै ठाउँहरूमा पनि एउटा कार्यालय किनकि संस्था अनि प्रडक्टिभ अर्गनाइजेसनहरूमा चाहिँ एउटा टेक्निसियन अनि प्राविधिक मान्छे चाहिने भएको कारणले चाहिँ त्यो ठाउँमा चाहिँ हाम्रो विद्यार्थीहरूले चाहिँ एउटा आफ्नो द काम चाहिँ दक्षतापूर्वक काम गर्न सक्ने कुराहरू हामी पाउँछौँ त्यसैले चाहिँ यो चाहिँ अस उत्कृष्ट चाहिँ शिक्षा हो भन्न हामी चाहन्छौँ अब कुन क्षेत्रबाट चाहिँ अर्को इन्स्टिच्युटमा चाहिँ विद्यार्थीहरू आएका छन् क्षेत्रगत रूपमा भन्दा नेपालको प्राय सबै क्षेत्रहरूबाट चाहिँ पश्चिमतिर दाङबाट अनि भजाङबाट अनि झाझरकोटहरू झुम्ला हुम्ला चरीकोटतिरबाट यता पश्चिमतिर छन् भने पूर्वको चाहिँ हाम्रो जनकपुरतिरबाट विराटनगरतिरबाट विद्यार्थीहरू चाहिँ विशेष गरी यो कम्प्युटर शिक्षाको लागि त्यताबाट आएको पाइन्छ जस्तो यो पर्वत बाग्लुङतिरहरूबाट आउनेहरू जस्तै यहीँको लोकल चितौनतिरबाट गोर्खातिर आउने चाहिँ सिभिलतिर आकर्षित हुन्छन् र एउटा स्टाफ नर्सहरूतिर पनि याचीतिर आकर्षित हुन्छन् भने जस्तै यो मध्य भागका काठमाडौँतिरका अनि भक्तपुरतिरकै मान्छेहरू पनि सिभिलको लागि चाहिँ हाम्रो चाहिँ धेरै प्र्याक्टिकल हुन्छ भन्ने कुरा गर्दा सदरमुकामबाट पनि मान्छेहरू यहाँ आएर परेको चाहिँ हाम्रो क्षेत्र मान्छेहरूको त्यो प्रभाव पनि पर्दो रहेछ जस्तो पूर्वतिरको विद्यार्थीहरू आउनु पर्यो भने एउटा अनामी सरी अनामीतिर अनि आएर अर्को एटिएतिर पन्ध्र महिने कोर्सहरू टेक्निकल एसएलसीतिर तिनीहरूको चार्मिङ हुन्छ र कम्प्युटरतिर बढी एग्रिकल्चरतिर चाहिँ पूर्वतिरका मान्छेहरू जो मतलब यहाँका व्यक्तिहरू विद्यार्थीहरू आउनुहुन्छ हाम्रो भने जस्तो यो चितावन चाहिँ बढी सिभिल नै पढ्ने हो भन्ने र स्टाफ अब लेडिजहरू चाहिँ स्टाफ पढ्ने हो भन्ने कुराहरू हुन्छ र यो गोर्खातिर लमजुङ तनाहुँतिरकाहरू पनि सिभिलमै बढी चार्मिङ हुन्छ भने जस्तो हाम्रो यो पश्चिमतिरहरूका चाहिँ इलेक्ट्रोनिक्स र इलेक्ट्रिकलमा चाहिँ बढी विद्यार्थीहरू खपत भएको हुन्छ र याद चाहिँ अनि ल्याबतिर पनि यो पश्चिमतिरका पनि विद्यार्थीहरू बढी चाहिँ हाम्रो आउने गर्छन् यहाँ अब अन्त्यमा भरत अब प्राविधिक शिक्षा पढ़ना चाहने पोलिटेक्निकुट रोज्ञ पारण प्राविधिक शिक्षा पढ़ना को पोलिटेक्निकुट रोज्ञ मुख्य कारण मेन कर प्राविधिक शिक्षालय हो रहा सीटी भिटी बान्यता प्राप्त कलेज सब प्राविधिक शिक्षा नहीं प्रायः हाम्रो कलेजमै नै उपलब्ध भएको कारणले पनि जुनसुकै किसिमको क्षेत्रगत रूपमा एउटा स्वास्थ्यतिर कृषितर्फ इन्जिनियरिङतर्फ अध्ययन गर्न चाहनेहरूको लागि चाहिँ एउटा उत्कृष्ट चा गन्तव्य हो जग्गाका विद्यार्थीहरूले यहाँ अध्ययन गर्न पाउँछन् नम्बर दुई जस्तो विद्यार्थीहरू पढिसकेपछि बेरोजगार बस्न पर्दैन कि हाम्रोले चाहिँ विदेशसम्म जापानसँग पनि हामीले गरेका छौँ जस्तो सम्झौताहरू त्यहाँ पढ्न जाने विद्यार्थीहरूको लागि अनि हाम्रो चाहिँ दुबईतिर पनि जानलाई इलेक्ट्रिसियनहरूको कुराको लागि छ जस्तो जापनिक एउटा संस्थाले हामीसँग पनि एग्रिमेन्ट गरिसकेको छ कि हाम्रो विद्यार्थीहरूलाई उहाँहरू पढ्ने व्यवस्था मिलाउनको लागि र यसले दुबईमा पनि हामीले अस्ति भर्खर इन्टरभ्यू दिएर पनि थर्ड इयर पास गरेकालाई चाहिँ एउटा टेक्निसियनले विदेशमा कमाउने सरहको चाहिँ पारिश्रमिक पाउने गरी चाहिँ हामीले इन्टरभ्यूबाट विद्यार्थीहरूलाई पठाउने एउटा प्रक्रियामा छौँ त्यसै शुल्कको हिसाबमा भन्दा पनि अन्य प्राविधिक शिक्षालयहरूभन्दा हाम्रो संस्थामा चाहिँ शुल्क पनि कम छ र त्यसै गरी अलिकति मानिसहरूलाई आएर पढेर बस्नको लागि खानपान र बसाइको लागि पनि अन्य जिल्लाहरू अन्य पोखरा काठमाडौँ धरान भन्दा हाम्रो चितवन चाहिँ अलिकति सुगम भएको खर्चको हिसाबले पनि कम चाहिँ खाना बस्न लाग्ने र शैक्षिक शुल्क पनि कम का भएको कारणले गर्दा चाहिँ पोलिटेक्निक चाहिँ सबैको लागि एउटा असल उत्कृष्ट गन्तव्य हो भनेर भन्दा चाहिँ उत्तम ठान्दछौँ हामी हुन्छ भरत सर हामीलाई यो समय दिनुभयो र इन्स्टिच्युटका विषयमा चाहिँ कुराकानी जानकारी दिनुभयो यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ त्यहाँ म के भन्न चाहन्छु भने तपाईँलाई यो रेडियो अर्पणलाई धेरै धेरै धन्यवाद अनि जतिले यो रेडियो सुनेर बसिरहनु भएको छ यदि तपाईँका छोराछोरीहरू पनि प्राविधिक शिक्षाको लागि भतारिरहनु भएको छ भने नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा चाहिँ प्राविधिक शिक्षाको लागि एउटा डिप्लोमा लेभलको लागि चाहिँ कम्प्युटर ओभरसियर सिभिल ओभरसियर इलेक्ट्रिकल ओभरसियर इलेक्ट्रोनिक्स ओभरसियर अनि अमिन पन्ध्र महिने अमिन तालिम त्यसै स्वास्थ्यतर्फ एचए तिन वर्षे ल्याब टेक्निसियन तिन वर्ष तिन वर्षे र पन्ध्र महिने सिएमए र ल्याब असिस्टेन्ट र अठार महिने अनुमी तालिम चाहिँ को लागि पनि फर्म खुलिरहेको छ त्यसै गरी तर्फ आइएससिएजीमा प्लान्टाइन भेटनरी साइन्सेसमा पनि र अर्को भेटनरी जेटिएमा फा, फारम खुलिरहेको छ फारम भर्ने अन्तिम मिति चाहिँ साउन चार गतेसम्म छ र टिएसएलसीको प्रवेश परीक्षा चाहिँ साउन नौ गते हुन्छ र डिप्लोमा लेभलको छात्रवृत्तितर्फको प्रवेश परीक्षा चाहिँ एघार गते र को शुल्कको प्रवेश परीक्षा चाहिँ अस नेपाल भरत गिरी पोलिटेक्निकुट का प्रशासकीय अधिकृत संगा ग्यौं अर्पण बहस आजकर्पण बहस को समय सकामी सता कमसमय विषय वस्तु का साथ में हम उपस्थित होने आज को श्रृंखला सहकर्मी रिजनलाई धन्यवाद दिन्छु प्रविधि संयोजनमा साथ दिएर सहयोग गर्नुभयो म ध्रुवराज नमस्कार के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ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 ठ मोबाइल अन्ठानब्बे पाँच प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना फोन शून्य छपन्न पाँच बयासी एक सय पञ्चानब्बे आलमुनियमको झ्यालोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुराउ